भनेर भनिन् म आउन सके भने आउँछु भन्दै जुजुमान त्यो मेलाको पाल छाडी राति सुत्नका लागि ठाउँ खोज्दै अगाडि बढ़न थाले के गर्ने कहाँ जाने भन्ने सोच्दै उनी सहरमा यता उता थिए एउटा अध्ययारो प्रकाश भएको सड़क बत्तीको छेउमा उनी पुगे त्यहाँ उनले राति सुत्दा लगाउने लुगा लगाएर एउटा होच्चो वृद्ध मानिस आफ्नो घर अगाडिको पेटीमा उभिरहेको उनले देखे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 जुजुमानले त्यसपछि बिस्तारै कुरा गर्न ती मानिसको कान्तिरै ढल्केर भने मैले त बुझिनँ नि किन मानिसहरू आफ्नो घरमा लुटेर आएको आफू लुटिरहेको थाहा हुँदाहुँदै पनि आँखा चिम्लेर बस्छन् तिमीलाई थाहा छैन कि अप्रेलका रातहरूमा मानिसहरू बोल्दैनन् शान्त भएर बस्छन् ती वृद्ध मानिसको कुरा सुनेर जुजुमान छक्क परे ती मानिस भने आफ्नो कुराको व्याख्या गर्दै थिए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 तिमी हेर्दाखेरी राम्रै जस्तो लाग्छ मलाई हामीसँग किन बस्दैनौ ती वृद्ध मान्छेले भने घरमा रोजी र रो म मात्रै बस्ने हो ति वृद्ध मानिसको प्रस्तावले जुजुमान खुसी भए अनि उनको घरतर्फ लागे भित्र जुजुमानले ती वृद्ध मान्छेकी मोट्टी श्रीमती रोजीलाई देखे उनले तातो चक्लेट र एक प्लेट भर्खरै मात्र पकाएका गुलिया रोटीहरू ल्याइन् सबै रोटी, रोटी खाइसकेपछि त्यो घरको कुनामा रहेको एउटा पलंगमा केही कम्बल र तकिया हालेर जुजुमान पल्टिए ति वृद्ध मानिस एउटा लामो पाइप सल्काए र एउटा चकट्टी सहितको हल्लीने मेझमा अडेस लगाउँदै बसे जुजुमानले त्यो घर नियाले। घर न त ठूलो थियो न त नयाँ नै फेरि कोठा पनि राम्ररी सजाइएको थिएन तर थाकेका जुजुमानलाई भने बास बस्नको लागि त्यो निकै राम्रो थलो बन्यो काठको भुइँ भएको त्यो कोठाको बीचमा एउटा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 वृद्धको कुरा सुनिरहेका जुजुमान यति बेलासम्ममा निधाइ पनि सकेका थिए जुजुमानको शरीर ढाक्ने गरी बुढाले कम्बल ओडाइदिए